अटेलधुरा सदरमुकाममा आयोजित दौरा महोत्सव सम्पन्न सहभागी तथा सहयोगीहरूलाई पुरस्कारका साथै प्रमाण पत्र र प्रशंसा पत्र प्रदान महाकाली नदीमा भनाई संविधानमा देखिएका असन्तुष्ट पछाङ ग्रामीण सडकमा एक वर्षमा तेह्र दुर्गणना सड़कको अवस्था अध्ययन गरेर मात्र गाडी चलाउनु अनुमति दिइने र धनगढीका अटो रिक्सा प्रणाली लागू गर्ने तयारी दार्चुलालाई खुल्ला दिशामुक्त गर्ने अभियानमा सक्रिय हुन आह्वान जिल्ला कृषि विकास कार्यालय डडेलधुराको साना सिँचाइ सहकारी सिँचाइ तथा प्लास्टिक पोखरी निर्माणको लागि निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना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 सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिचाइ तथा प्लास्टिक पोखरीका लागि रु र सहकारी सिंचाईका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष अलिताल गाङखेत असी ग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देवल बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र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 सम्पर्क गर्न हुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी ही मक्सिर आठ गतेदी पन्द्र गते समय पूर्वांचल में होत बृहत राष्ट्रीय खेलकूद प्रति तैयारी के सिलसिला में जिरा छनौट कर सो प्रयोजन काग खिलाड़ी नाम दर्ताने भाई तपसिल बमोजिम का खेल सहभागी हो चाहने खेलाड़ी भाद्र बीस गते समय एस डड़द्रा खकूद विस समिति को कार्यालय में संपर्क का राख अनोध छनौट हुने खेलहरू फुटबल एथलेटिक्स बक्सिङ भलिबल कराते भारोलन टेबल टेनिस, कबड्डी कुस्ती ब्याडमिन्टन ह्यान्डबल र क्रिकेट थप जानकारीका लागि सम्पर्क जिल्ला खेलकुद विकास समितिको कार्यालय टुडी सम्पर्क नम्बर शून्य मोबाइल अन्ठानब्बे सेवानिवृत्त राष्ट्र सेवक संघ ने जिला कार्य समिति डनल ध्रा सूचना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 सम्पर्क स्थान महाकाली विकास बैंक बस पार्क डडेलधुरा जोशी मेडिकल स्टोर बाग बजार संघको कार्यालय तुफान डाँडा डडेलधुरा सम्पर्क मोबाइल अन्ठानब्बे अडतालिस सतासी एकतिस तिहत्तर प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जेर प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ मेवा सदर मुकाम क्षेत्र को बाघ बजार आयोजित राष्ट्रीय गौरा महोत्सव आज समापन कर आठ गति नौरा का कार्यक्रम शुरू करती औपचारिक उदघाटन करें संचालन कर गौरा महोत्सव आज समापन लगे महोत्सव को मुख्य आकर्षक को रूप प्रतियोगिता राखी थी पुरूष तथ महिला देवड़ा प्रतियोगिता गौरा नाश धुम घुई चम्पा लगायतका कार्यक्रमहरूसँगै महोत्सवको समापन गरिँदै महोत्सवको समापन कार्यक्रममा महोत्सवका विभिन्न तवरले सहयोग गर्नेहरूलाई प्रशंसा पत्र प्रदान गरिँदैछ यस्तै बालो फाग धुमारे चैत गाउनेलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ साथै महोत्सवको मुख्य आकर्षकको रूपमा रहेको देउड़ा प्रतियोगितामा उत्कृष्ट भएकोहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ पुरूषतर्फको देउडा प्रतियोगितामा केशवराज पाण्डे सर्वोत्कृष्ट भएका छन् भने महिलातर्फ काली देवीपाल सर्वोत्कृष्टी छन् तामै महिलातर्फ उत्कृष्ट लक्ष्मी रूपली ह्नुभएको छ भने पुरूषतर्फ करबीरसिंह ऐर हुनु भएको छ सा। साथै महोत्सवलाई संचार गरी सहयोग पुर्याउने जिल्लाका चारवटै रेडियो र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ केही वर्ष यतादेखि डलित क्षेत्रको भागबजारमा राधाकृष्ण मन्दिर विकास समितिले नियमित रूपमा गौराव महोत्सव आयोजना गर्दै आइरहेको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महीनाभित्रै शुरू हुने बताउनु भएको छ नेपाल प्रियस युनियन कंचनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले महाकालीमा चार लेनको मोटर चल्ने पुल निर्माणको डीपीआर तयार भइसकेको र सरकारले स्वीकृत समेत गरिसकेकाले पाँच महीनाभित्र टेण्डर आह्वान गरेर पुल निर्माणको काम शुरू हुने बताउनु भएको हो फरक प्रसंगमा मन्त्री लेखकले नयाँ संविधानमा देखिएका असुन्त गोष्ठीलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भन्दै वर्तमान सरकार त्यसमा लागि परेको बताउनु भएको छ बझाङका सबै ग्रामीण सड़कहरू प्राविधिक हिसाबले घाड़ी चलाउन उपयुक्त नभएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला यातात व्यवस्था समितिले सड़कको अवस्था अध्ययन गरेर मात्र गाड़ी चलाउन अनुमति दिने निर्णय गरेको छ जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लामा क्रियाशील राजनैतिक दल र रा यातायात व्यवसायी सहितको यातायात व्यवस्थापन समितिले जिल्लाका आठवटा ग्रामीण सड़कमा गाड़ी चलाउन मिल्ने नमिल्ने भन्नेबारे प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो हाला साना सवारी जीप सञ्चालन भइरहेका बीचगढा बुंगल बागथला बीचगढा मौरी बगर भाडी बगर जय पृथ्वीनगर सुरमा रिठापाटा सुरमा चैनपुर धामी लेक चैनपुर रूवातोला र जडार थामलेक सड़कको अवस्था अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न प्राविधिक सहितको समिति समेत गठन गरेको छ जयपृथ्वी सिंह मार्ग सड़क आयोजनाको प्राविधिक जिल्ला विकास समितिको प्राविधिक यातात व्यवसायको प्रतिनिधि नागरिक समाज र पत्रकारको समेत संलग्नतामा रहने उक्त समितिले छिट्टै काम थाल्ने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन् प्राविधिकको सहयोग बिना जताभावी डोजर चलाएर निर्माण गरिएका धेरै ग्रामीण सड़कको गुणस्तर गाड़ी संचालन गर्न लायक नभएको र जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने भन्दै सड़कको अवस्था अध्ययन गरेर मात्र सञ्चालन अनुमति दिन लागेको खनालको भनाइ छ तेत्तीसवटा ग्रामीण सड़क रहेको जिल्लामा हाल आठवटा ग्रामीण सड़कमा गाड़ी सञ्चालन गरियो आर्थिक वर्ष दुई हजार बहत्तर द्विहत्तर में बझांग में भाग बाहटा दुर्घटना मध्य छ जीप दुर्घटना भएका छन् जीव दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन् भने पन्दजना घाइते भएका थिए सबै दुर्घटना ग्रामीण सड़कहरूमा नै भएको अस्थायी ट्राफिक फुल पोष्ट बझाङले जानकारी दिएको छ यसबाहेक सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले ग्रामीण सड़कमा सवारी हाँक्ने गरेको क्षमताभन्दा धेरै यात्रु र माल बोक्ने गरेको यात्रुसँग दुर्व्यहार गर्ने र मनमानी भाड़ा असूली गर्ने गरेको गुनासो आएकाले यस्तो गरेको पाइएमा कड़ा कार्यवाही गर्ने निर्णय यातायात व्यवस्थापन समितिले गरेको प्रमुख जिल्ला हिन्द महिलाले मनाउने साढ तीज अन्तर्गत आज दर्खाने दिन विभिन्न मीठा परिकारका साथ दर्खाइँदैछ दुःख बुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर्खने गरिन्छ दर्खाने दिनदेखि हरितालिका तीज शुरू हुने मानिन्छ टाढाका चेलीबेटी र यस दिन माइतीघर वा आफन्त कहाँ खीर गुद हलुवा ढक्कनी घिउ दही दुध मिठाई फलफूल लगायतका मीठा परिकारहरूलाई खाएर दरको रूपमा खाने गर्दछन् दर्खाइएको भोलिपल्ट निहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुराहरू खाने चलन रहेको छ हरितालिका तीजका बेला पानी समेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक पर्ने हुन्छ स्थान भने ठाउँ अनुसार फरक फरक रहेको पाइन्छ कतै साँझमा अरू चीज नखाई दर्खानी प्रचलन रहेको छ भने कतिपय स्थानमा पहिला खाना खाएर रा मध्यरातमा दर्खानी गरिन्छ पहिलेका दिनमा हरितालिका तीको दिन एक दिन मात्र दरखाने परम्परा रहेको थियो भने आज भोलि राजधानी लगायतका क्षेत्रमा एक महिना अघिदेखि नै दरखाने प्रचलन शुरू भएको छ परापूर्वकालमा हिमालय पुत्री देवी पार्वतीले शिवलाई स्वामी पाँ भनी निहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहित महिलाहरूले पतिको स्वास्थ्य दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ विध्युतीय रिक्साको अत्याधिक चापले सड़क आवागमनमा असहजता भएपछि धनगढ़ी महानगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ अटो रिक्साको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै जान थालेपछि ट्राफिक प्रहरले अटो रिक्सा सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न लागेको हो यो प्रणाली लागू भएपछि सड़कमा सहज आवत र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास ट्राफिकको छ कहीं दिन अनगडी महानगरपालिका में बसिकटो व्यवस्था संबंधी सरोकार वाला के बैठक में जि ट्राफिक प्रहरी कार्यालय राखी को जोर बिजोर प्रणाली में सरोकारवाला और यातात व्यवसाय सहमति भदौ चौबीस गतिदि यो प्रणाली लागू करने लगे जि ट्राफिक का का प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी निरीक्षक खड़गराज भंडारी जानकारी दिन जोर बीजोर प्रणाली लगू भोर दिन जोर नंबर का ऑटो रिजोर दिन बीजोर नंबर का ऑटो मंचालन हनें त्रिनगर भंसार कार्यालय सड़कपुर ट्राफिक चौराह देखी कैंपस रोड जोर बीजोर प्रणाली लागू धर्चुलालाई सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त घोषणा गर्नको लागि सम्पूर्ण राजनीतिक दल सरकारी तथा गैर सरकारी कार्यालय स्थानीय एवं सरकारवालाहरूलाई सक्रिय हुन आह्वान गरिएको छ जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय प्रमुख एवं जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सचिव वीरभद्र जोशीले खुल्ला दिशामुक्त अभियानमा सक्रिय हुन आग्रह गरेका हुन् जिल्ला खुल्ला दिशामुक्त घोषणा गर्ने समयावधि नोभेम्बरसम्म हो खुल्ला दिशामुक्त घोषणा गर्नको लागि हामीसँग तीन महिना मात्र समयावधि रहेको छ जोशीले भन्नुभयो अब सबै सक्रिय नहुने हो भने लक्ष्यमा पुग्न सकिँदैन जिल्लाको अझै शिखर गोकुलेश्वर दत्तु व्यास र हालको अपी नगरपालिका खुल्ला दिशामुक्त गर्नु घोषणा गर्नु बाँकी रहेको छ केही दिन अघि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकमा जोशीले सबै निकायले खुल्ला दिशा मुक्त घोषणाको लागि पहल गर्नुपर्ने बताउनु भएको हो जिल्लाको खुल्ला दिशामुक्त घोषणा उन्मुख भएका शिखर गोकुलेश्वर दत्तुगाविसलाई भदौं बीस र एक्सैस गति अनुगमन गर्ने निर्णय भइसकेको छ तर दार्चुलाको त्रिदेशीय सिमाना खङ्गामा बसोबास गर्ने भएको हुँदा शौचालयको अनुगमन गर्ने समस्या भएको डिवासिसी का अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी मदन राज जोशीले बताउनु भएको छ गाविस सचिव मार्फत ब्यासको छाङ तिंकरको शौचालयको अवस्था अनुगमन गर्न लगाइने उहाँले बताउनु भएको छ अधिकांश व्यासी सा शौका समुदायको खलंगामा बसोबास रहेको कारण व्यासलाई खुल्ला मुक्त घोषणा गर्दा हुने केही सरकारवालाहरूले बताएका छन् दार्चुलाको गोकुलेश्वर र दत्तुगा सार्वजनिक शौचालय नहुँदा खुल्ला दिशामुक्त घोषणा गर्नमा ढिलाइ भएको थियो इलाका प्रहरी कार्यालय चौमालाले चौमालाका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जफत गरेको छ चौमाला गोपका राजीपुर मंगलपुर लगायत बजारमा रहेका विभिन्न पसलबाट एक लिटर घरेलु मदिरा र खाद्यान्न कुहाएर बनाइएको तीन लिटर कच्चा पदार्थ जफत गरिएको प्रहरले जनाएको छ हिजो राजगरी दुई दिनको अवधिमा घरेलु मदिरा र कच्चा पदार्थ जफत गरिएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक लक्ष्मी दत्त मदिरा चाड़पर्व नजिकीएसंगे मदिरा सेवन का कारण झैझगडा लगाये सामजिक विकृति तथा आपराधिक गतिविधि बढ़न सकने भाग मदिरा नि अभियान का रूप में प्रहरी नायब निरीक्षक भट्ट सुनिरहनु भएको छ टिकापुर घटनाको एक वर्ष बित्दा पनि टिकापुर बजारमा रंनौक्ता आउन सकेन सूर्यका क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनका लागि यज्ञ शुरू भैतडीमा महसूल नतिर्ने दुई ग्राहकको विद्युत लाइन काटियो लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो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 सहोगी को रही, काम सम्मान मस्कार ओहो, नमस्कार ओहो, स्वयं से नानी काम हो रे यो बाल भिटा भड़िया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 बाल भिटा समुदाय प्रवर्धन कार्यक्रम का जिला स्वास्थ्य कार्यालय डड़धुरा रेडी यूनिटी को सहकार तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्षमा पश्चिम नेपालका विभिन्नमा आयोजित गौरा महोत्सव सम्पन्न महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै शुरू हुने मन्त्री भनाई बझाङका ग्रामीण सड़कमा एक वर्षमा तेह्र दुर्घटना सड़कको अवस्था अध्ययन गरेर मात्र गाड़ी चलाउन अनुमति दिइने हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइदिई हिन्दू नारीहरू भोलि निराहार व्रत बस्ने लगायतका समाचार अब बाकी टीकापुर घटनाको एक वर्ष बित्दा पनि टीकापुर बजारमा रौनकता आउन सकिरहेको छैन विगतका वर्षहरूमा चाडपर्व आउँदा बजारमा निकै चहल पहल र भीड़भाड़ हुने गरेको भए पनि यो वर्ष विगतको जस्तो चहल पहल देखा नपरेको व्यापारीहरूले बताएका छन् टिकापुरमा रहेको सबैको मनपर्दो स्वर्णिम फोटो स्टुडियोका संचालक महेन्द्र कुमार भण्डारीले चाड़पर्व आउँदा महिला तथा युवा युवतीहरू स्टुडियोमा आएर फोटो खिचाउने र इच्छा अनुसार फोटो फ्रेमिङ र डिजाइनिङका लागि ठूलो संख्यामा आउने गरेको भए पनि यो वर्ष पूरै सुनसान रहेको बताउनुभयो गत वर्षको घटनाका कारण व्यापार व्यवसाय चौपट भएपछि टिकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरूले व्यापारमा पुनताजकी ता, ल्याउन अबको आउँदो असोज आठमा हुने संघको चुनावी साधारण सभामा सर्वसम्मत कमिटी बनाउन प्रयास गरिरहेको उध्योग वाणिज्य संघका महासचिव ध्रुव खत्रीले जानकारी दिनुभएको छ गत वर्षको टीकापुर घटनाका कारण बजारमा लामो समयसम्म कर्फ्यू लागेपछि त्यहाँका अधिकांश स्थानीय भारतीय सीमा बजार तिकुनियामा किनमेलका लागि जाने गरिरहेका छन् अहिले टिकापुर शान्त हुँदा पनि किनमेलका लागि स्थानीय तिकुनियातिर नै गइरहेको व्यापारीहरू बताउँदछन् किनमेलका लागि मानिसहरू टिकापुर बजारमा नआउने र टिकापुर घटनाका बारेमा गलत प्रचार भएपछि बाहिरबाट पनि मान्छेहरू घुम्नका लागि नआउँदा त्यहाँको व्यापार व्यवसाय चौपट भन्दै गएको व्यापारीहरूको भनाइरहेको छ टीकापुर घटनाको दोस्रो दिन बजारमा रहेका थारूका घर पसलमा आगजनी गरिएपछि उनीहरू पुरै विस्थापित बनेका छन् वर्षदिन बित्दा पनि उनीहरू स्थापित हुन सकेका छैनन् कंचनपुर को उत्तरी क्षेत्र चूरिक धार्मिक पर्यटक स्थल विस काग यज्ञ शुरू करीमदत्ता नगरपालिक एक रौटेला में रहो वैजनाथ मंदिर में श्रीमद भागवत तथा सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो सूर्य क्षेत्रका प्राकृतिक रमणीय धार्मिक स्थलहरूको विकास नभएका कारण महायज्ञका माध्यमबाट विकास गर्नका लागि यज्ञ गर्न लागि महायज्ञ मूल आयोजक समितिले जनाएको छ विक्रम सम्वत दुई हजार स्थापना भएको मन्दिरको विकासका लागि साथै धार्मिक क्षेत्रको विकासका लागि यज्ञ संचालन गरिएको हो यज्ञको उद्घाटन राष्ट्रिय पण्डित व्याचर्य खेमराज ओझाले गरेका छन् राष्ट्रिय पण्डित व्यासाचार्य खेमराज ओझाले प्राचीन समयदेखि धार्मिक संस्कृति चलिआएको बताउँदै धर्म संस्कृति रक्षाका लागि यज्ञले महत्व दिने बताउनु भएको छ जिल्लाकै धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको वैज्यनाथ धामको विकास आवश्यकता रहेको उनको भनाइरहेको छ यज्ञबाट एक्काउन्न एक फिट उचाइ छत्तीस फिट मोटाई भएको शिवलिंग स्थापना गरिने सप्ताह महायज्ञमा एक, एक सय कन्या पूजन गरिनेछ भदौ तेइस गतेसम्म यज्ञ संचालन हुनेछ सूर्यकै फेदमा रहेको उक्त वैजनाथ धाममा प्रत्येक वर्ष माघ महीना दूलो धार्मिक मेला समेत लाग्ने गरेको छ जिल्ला प्रहरी कार्यालय कैलालीले कारागारमा रहेका कैदीबन्दीहरूलाई आज कोसेली गरेको छैदलाई कोसेलीको रूपमा चिसो पेय पदार्थ प्रदान गरिएको हो कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र प्रहरी उपरीक्षक राजेन्द्र विष्टले कारागार भित्र गएर कैदीहरूलाई चिसो पदार्थ हस्तान्तरण गर्नु भएको थियो तीस र अठवारी पर्वको अवसरमा सद्भावको सन्देश दिने उद्देश्यले कौशेली प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो सोही अवसरमा उहाँले कैदीहरूको समस्या बारे समेत सोधपोछ गर्नु भएको थियो एक गिलास चिसो पदार्थ ठूलो कुरा नरहे पनि यसले दिने ठूलो ठूल प्रहरी उपरीक्षक राजेन्द्र विष्ट नेता कैदी जे जस्तों अपराध करेपी अपराध अन्सार सजाय छुट्टई पाटो रुट्टई पर्व को अवसर में प्रहर कैदी दी को, को, को, को, को, को सदभाव कायम कर मदद पुगने एक सौ पच्चीस जना को क्षमता रहकर कैलाली कारागार कारा हालत चार सय नौ जना कैदीबंदी जना आश्रित बाल बालिका रह पर्व अवसर पारे प्रहर सब चीसो पेय पदा वितरण कारगार भित् महिला कतिबंदी तीज मनाई चीसो पेय पदार्थ विरण कर प्रमुख जिधिकारी सहित टोली कारगार भी छिड़ महिला बंदी दर खाना काभिन्न पार्ई थी उम्खह कारीज को दर समेत खुआ प्रमुख जिधिकारी संघ को भेट में महिला समस्या राख उन्हींगार भित्रफर क्ने शिपमूलक तालीम प्रदान कर नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेलद्राली अमरगढ़ी नगरपालिकामा नगर परिषद घोषणा गरेको छ आज भएको नगर भेलाबाट मोहन बहादुर कठायतको संयोजकत्वमा एक्ैस सदस्यीय नगर कमिटी गठन गरी नगर परिषद गठन गरिएको हो भेलाको सभापतित्वमा नयाँ शक्ति पार्टीका नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक टेगराज भट्टले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टीका प्रदेश नम्बर का संयोजक लीला भण्डारी रहनुभएको प्रेस सोसाइटी नेपालका केन्द्रीय सदस्य लक्ष्मीकान्त पन्नेले जानकारी दिएका छनृ डेलधुराको परशुराम नगरपालिकाको बजार तथा योजना समितिलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ लेखा प्रणालीलाई व्यवस्थित बनाउनका लागि नगर क्षेत्रमा काम गर्दै आएको उक्त समितिका सदस्यहरूलाई रोडुक अन्तर्गतको पहल परियोजनाले तालिम प्रदान गरेको हो तालिममा नगरपालिका क्षेत्रमै रहेको सृजना सहकारी संस्थाका लेखापाले खड्काले प्रशिक्षण दिनुभएको थियो एक उक्त तालिम परशुराम नगरपालिकाको वर्ड नम्बर बाह्र जोगवडामा सञ्चालन गरिएको पत्रकार मानबहादुर महराले जानकारी दिनुभएको छ डटीको कालिका स्थान गाविसमा समुदाय स्तरका सरोकारवाला बीच वार्षिक समीक्षा तथा पैरवी सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ कालिका स्थान आठ मौवामा सञ्चालन गरिएको उक्त अभिमुखीकरण गोष्ठीमा छिमेकी गाविसहरू कालिका स्थान बाँच दह कालिका महादेव स्थान र दौड़ दौड गाविसका स्थानीयहरूको सहभागिता रहेको थियो जीविकोपार्जन खानेपानी मातृ शिशु लगायतका विषयमा भए गरेका अवस्थाको बारेमा छलफल गरिएको थियो ओल्डि ओल्ड भिजन इन्टरनेश्नल Nepal... नेपाल डोटीको आयोजनामा सम्पन्न भएको उक्त अभिमुखीकरण गोष्ठीमा विशेष गरी महिला स्वास्थ्य स्वयंसेवीका विपन्न समुदाय सहकारी संस्था लगायतको सहभागिता रहेको थियो अभिमुखीकरण गोष्ठीको सहजीकरण ओल्ड भिजन इन्टरनेशनल नेपाल डोटीका व्यवस्थापक राजन तिमल गर्नु भएको लामिखालबाट भरत धामीले जानकारी दिएका छनृ नेपाल विद्युत प्राधिकरण बैतडीले विद्युत महसुल बुझाउन बाँकी ग्राहक विद्युतलाई आइन काटेको छ गत जेडदेखि हालसम्म विद्युत महसल तिर्न बाँकी दुई सय उन्नाइस ग्राहक विद्युतलाई आइन काटिएको विद्युत प्राधिकरण बैतडीले जनाएको छ ऊर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरण वितरण केन्द्र बैतडीले महिनामा यस महिनामा मात्र बहत्तर ग्राहकको विद्युत लाइन काटेको छ ग्राहकले बक्यौता अर्थात तिर्न बाँकी रकम नत्रिकाले विद्युतको लाइन काटिएको प्राधिकरण वैतरीका लेखा प्रमुख उत्तम रेग्मीले बताएका छन् विद्युत महसुल नबुझानेमा सरकारी कार्यालय पनि रहेका छन् महसूल नत्रिर्दा लाइन काटिएका ग्राहकले तुरन्त बक्यौता रकम बुझाएमा लाइन पुनः जोड्न सकिने रेग्मीले बताउनुभयो रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत यस वर्ष कोरियन भाषा परीक्षा पास गरेकाहरूको स्वास्थ्य परीक्षण असोज चार गतेदेखि सुरु हुने भएको छ परीक्षामा तीन विद्यार्थी उत्तीर्ण भएका छन् उनीहरूको नामावली रोस्टरमा चढ़नका चौर्ण, लागि मेडिकल पास हुनै पर्नेछ त्यसपछि उनीहरूले रोजगार आवेदन फारम भर्नुपर्ने हुन्छ लगत्तै उनीहरूको स्किल टेस्ट अर्थात सी परीक्षण गरिनेछ चा। असोज चारपछि तोकिएका सरकारी अस्पतालहरूमा भाषा परीक्षण पास गरेकाको स्वास्थ्य परीक्षण शुरू हुने ईपीएस कोरिया शाखाका निर्देशक दिल्लीराम बास्तोलाले जानकारी दिएका छन् गत असार चार र पाँच गते कोरियन भाषा परीक्षा लिएको थियो भने साउन एघार गते नतिजा प्रकाशन गरिएको थियो यस वर्ष सन्ताउन्न जना परीक्षामा सहभागी भएका थिए सन् दुई हजार सत्रको जनवरीदेखि यो वर्ष पास भए कोरियारियाले छो गर्ने सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्राणी कार्यालय अतरियाले जनाएको छ पूर्वानुमान आज राती देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने यता पश्चिमी क्षेत्रका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ सँगसँगै उता पूर्वी र मध्य क्षेत्रका एक दुई ठाउँमा भारी वर्षा समेत हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको छुकाममा आयोजित गौरा महोत्सव सम्पन्न सहभागी तथा सहयोगीहरूलाई पुरस्कारका साथै प्रमाण र प्रशंसा पत्र प्रदान महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै शुरू हुने मन्त्री लेखकको भनाई संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड बझाङ्गा ग्रामीण सडकमा एक वर्षमा तेह्र दुर्घटना सड़कको अवस्था अध्ययन गरेर मात्र गाडी चलाउन अनुमति दिइने र धनगढीका अटो रिक्सामा जोर बिजोर प्रणाली लागू गर्ने तयारी दार्चुलालाई खुल्ला दिशामुक्त गर्ने अभियानमा सक्रिय हुन आह्वान समाचार यसबरका लागि साजा साढे सात बजे साझा सुन्न सा। नमस्कार